एवं रत्नगर मेडिसिन सेन्टर रोडी सुलभ र प्रभावकारी स्वास्थ्य सेवा दिँदै आइरहेको टाढी रत्नगर पोलिक्लिनिक ट्राली एवं रत्नगर मेडिसिन सेन्टरको विशेषज्ञ डाक्टर सेवाहरू डाक्टर दैनिक जनरल मेडिसिन पेट छाती मुटु उक्त रक्तचाप तथा मधुमेह किल्ने जनरल सर्जरी तथा सामान्य सल्लेखिया हार्ट जोनी तथा नसा रोग सेवा नाक कान घाँटी तथा हेड एन्ड नेक सर्जन विशेषज्ञ सेवा छाला यौन तथा कुष्ठरोग सेवा बाल रोग सेवा स्त्री तथा प्रसुति रोग सेवा साथै भिडियो एक्सरे एक्स रे सेवा 24 घण्टा एम्बुलेन्स सेवा आकस् फार्मेसी तथा वरिष्ठ हार्ड जोनीजन एवं जोनी प्रत्यारोपण विशेषज्ञ डाक्टर सुरेश पाण्डेद्वारा ढाड दुख्ने ढाडको नसा च्यापिएको खप्टिएको हात घोडा झमझमाउने सिल्का पोल्ने जोनी दुख्ने सुनिने घुडा खिएको हात घोडाको हड्डी भाँचिएको बाङ्गो भएको बाथ युरिक एसिड आदि समस्या भएका बिरामीहरूको नियमित स्वास्थ्य परीक्षण एवं सफल उपचार भइरहेको सहर्ष जानकारी गराउँदछौ सम्पर्क टाढी रत्नगर पोलिक्लिनिक प्राली एवं रत्नगर मेडिसिन सेंटर रत्नगर दुई मेन रोड टाड़ी चौक चितवन फोन शून्य छप्पन्न पांच साठी तीन सौ एक चालीस एम्बुलेन्स अंठानब्बे चार पचपन्न चौसठी दुई सौ बाईस एटिच्युट लर्निंग एकाडेमी म्याथ साइन्स र टेस्ट नदी पाँच विषयमा मात्र एसएलसी र प्लस टू गर्न पाइने साथै जापानिज कोरियन भाषा एवं कम्प्युटरको सम्पूर्ण कोर्स पढाइ हुने एटिच्युट मल्टुलर्निङ एकाडेमी खै रहने चार वर्ष डेभलपमेन्ट ब्याङ्क माथि मोबाइल नम्बर अन्ठानब्बे र अन्ठानब्बे नमस्कार सबैका अनलाइनमा जबरजस्ती जनता संकलन गरेको भन्दैक माओवादी युवा संगठन वाइसेलका सजना कार्यकर्ता नागढबाट पक्राउ रिहा नगरे चितवन बन्द गर्ने वाइसको चेतावनी वार्तामा नबस्ने निर्णय गरेको नेकपा माओवादी नेतृत्वको मोर्चाले आन्दोलनका कार्यक्रम तय गर्दै संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा पनि रणनीति बनाउँदै इजरायल र प्यालेस्टाइन मध्य पूर्वमा शान्ति स्थापनाका लागि आगामी नौ महिनाभित्र निर्णायक सम्झौतामा पुग्ने सम्भावना र दक्षिण अफ्रिका र श्रीलंका बीचको पाँचौं तथा अन्तिम एक क्रिकेट आज हुँदै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 समाचार विस्तारमा चिद्वन प्रहरले जबरजस्ती चन्दा संकलन गरेको भन्दै नानगढ़को लिलाचोकबाट एकीकृत नेकपा माओवादी युवा संगठन वाइसीएलका छजना कार्यकर्तालाई पक्राउ गरेको छ हिजो साँझ चन्दा संकलनका लागि गएका जबरजस्ती गरेपछि व्यवसायले प्रहरीले प्रहर उत्तम गुरुङ सहित भरत मगर मनोज कुमार शेर्पा रवि पराजली विशाल मरठा र मधुर नेवानीलाई नियन्त्रणमा लिएको छ यसबीच आफ्ना कार्यकर्ता नियन्त्रणमा लिएको भन्दै वाइसेलका कार्यकर्ताले ओडा प्रहरीका नानकटमा आक्रमण समेत गरेका छन् बढ़ीको संख्यामा पुगेका युवाहरूले आक्रमण गर्दा दुई प्रहरी घाइते भएको प्रहरीले जनाएको छ उनीहरूले जिल्ला प्रहरी, प्रहरी कार्यालय गाड़ी समेत गैराती केही बेर प्रदर्शन गरेका थिए यसैबीच आफ्ना सहकर्मी पक्राउ गरेको भन्दै वाइसील चितवनले विरोध जनाएको छ पक्राउ परेका आफ्ना सहकर्मी रिहाई गर्न माग गरेको वाइसीले जारी गरेको विज्ञप्तिमा उल्लेख अहिले दस बजेसम्म सहकर्मीहरूलाई साढे दस बजेदेखि चितवन बन्द गर्ने वाइसीएल संयोजक ईश्वर सापकोटाले जानकारी दिनुभएको छ वार्तामा नबस्ने निर्णय गरेको नेकपा माओवादी नेतृत्वको मोर्चाले आन्दोलनका कार्यक्रम तय गर्दैछ आन्दोलनका कार्यक्रम तय गर्न अहिले नेकपा माओवादी केन्द्रीय कारले बुद्धनगरमा बैठक बसिरहेको छ बैठकमा चुनाव बितोल्ने बितोल्न अपनाउने रणनीति र संघर्षका कार्यक्रम बारे छलफल हुने माओवादी सचिव देव प्रसाद गुरूङले जानकारी दिनुभयो मोर्चाले तत्काल उच्च स्तरीय राजनैतिक समितिसँग वार्ता नगर्ने भएको छ असन्तुष्ट दलहरू समृद्ध मोर्चाहरूको मंगलबार बसेको बैठकले शर्तसहित वार्तामा नबस्ने निर्णय गरेको नेकपा माओवादीका सचिव गुरूङले जानकारी दिनुभयो शर्तसहित वार्तामा बोलाउनु आफ्ना मागहरू व्यवस्था गर्ने र संयन्त्रको नाममा सिन्डिकेट जारी राख्ने कदम भएको निष्कर्ष निकाल्दै मोर्चाले निर्वाचन बहिष्कारका कार्यक्रम सशक्त बनाउने निर्णय गरेको छ यथास्थितिमा कुनै हालतमा निर्वाचन सफल हुन नदिने भन्दै मोर्चाले वर्तमान सरकार र समिति विरूद्ध कड़ा निर्वाचनले क्रममा आफ्नो कार्यकर्ता पक्र गरेको तयारी समेत गरेको छ थप संघर्ष गर्ने जिम्मा पनि कार्यदलले पाएको छ माओवादी सचिव देव गुरुङको समय गठित पाँच सदस्यीय कार्यदलले थप आन्दोलनको घोषणा गर्नेछ समितो लोकतान्त्रिक मधेसी मोर्चाको बैठक आज बस्दैछ बैठकमा निर्वाचनको रणनीति तय गर्ने र एकीकृत नेकपा माओवादी नेतृत्वको गठबन्धनमा बस्ने या नबस्ने भन्ने विषयमा पनि आफ्नो धारणा सार्वजनिक गर्ने भएको छ पुष्प कमल दाल नेतृत्वको गठबन्धनमा आबद्ध रहेको मोर्चाले आउँदो निर्वाचनसम्ममा सो गठबन्धन कायम राख्ने कि नराख्ने भन्ने विषयमा छलफल गरी निर्णय गर्ने बताएको छ यसअघि मंगलबार बसेको दाहाल नेतृत्वको संघीय लोकतान्त्रिक गणतान्त्रिक गठबन्धनको बैठकले मोर्चाले निर्वाचनका विषयमा ठोस धारणा अघि नसारेपछि मोर्चाले आज निर्णय करे फे गठबंधन को बैठक बसी, निर्वाचन का रणनीति तैयार करने बुझे मोर्चा में आबद्ध माओवादी मध्यवादी दल तथा अन्न साधन सभा को निर्वाचन समबंधन कायम राखने संविधानसभा निर्वाचनको सुनिश्चितताको माग गर्दै सद्भावना आनन्दी देवी नेतृत्वमा रहेका दलहरूले सरकारको ध्यानाकर्षण गराउने भएका छन् दलहरूले आज दिउँसो अन्तरिम चुनावी मन्त्री परिषदका अध्यक्ष खिलराज रेग्मीलाई भेटी विभिन्न मागसहितको ज्ञापन पत्र बुझाउने कार्यक्रम तय गरेका छन् सद्भावना आनन्दी देवीका अध्यक्ष सरिता गिरीले चुनावको सुनिश्चितता चुनावी सुरक्षा लगायतका माग राखेर दवाब दिन लागेको जानकारी दिनुभयो नेपाली ह्याकरहरूको समूहले शहरी विकास मन्त्रालय अन्तर्गतका वेबसाइट ह्याग गरी सरकारी निर्णयको बर्दमा सूचना सार्वजनिक गरेको छ अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिको वेबसाइट बागमती डट जी गरेर याकरहरूको समयले वसन्तपुर दरबार स्क्वायर बारे नकारात्मक टिप्पणी गरेको छ याकगरीको साइटमा हनुमान ढोका दरबार क्षेत्र निजीकरण गर्न लागेको भन्दै यसअघि भएको करार नामा खारिज गर्न माग छ ह्याकरहरूले सरकारका वेबसाइट ह्याकको यो शुरूआत भन्दै निर्णय कार्य चाहिँ थप आन्दोलन गर्ने चेतावनी पनि दिएका छन् राष्ट्रिय सूचना प्रविधि केन्द्रका प्रशासकीय अधिकृत दिवाकर लोइटेले वेबसाइट ह्याक भएको बारे अहिलेसम्म जानकारी नभएको र अब जानकारी भएसँगै वेबसाइट बन्द गर्ने बताउनुभयो उहाँले नेपाली ह्याकरहरूको खोजी गरी कार्यवाही गर्न आज पहल थालिने पनि बताउनु भएको छ पूर्वी चितवनको भण्डारामा रहेको मत्स्य विकास केन्द्रमा माछाको भूराको माग अत्याधिक रहेको छ सा। चितवन सहित देशका विभिन्न जिल्लामा माछा पालनतर्फ आकर्षण बढ़न थालेपछि केन्द्रमा माछाको भूराको माग अत्याधिक रहेको पूर्वको बाह्रदेखि पश्चिमको बर्दियासम्म सोह्र सत्र जिल्लाबाट केन्द्रमा भूरा आउने गरेको केन्द्रका प्रमुख एवं वरिष्ठ मत्स्य विकास अधिकृत शंकर प्रसाद दाहालले जानकारी माग अत्याधिक भएपछि मत्स्य बीज उत्पादन क्षमता बढ़ाउने समेत तयारी गरेको वरिष्ठ मत्स्य खाने माछा मा मा मा उत्पादन पोखरी निर्माण गरिएको छ माछाको भुराको माग अत्याधिक भए पनि केन्द्रले गत आर्थिक वर्षमा एक करोड अठाइस लाख पचास हजार माछाको भुरा उत्पादन गरी बिक्री गरेको छ मत्स्य विकास केन्द्रमा सिल्भर कार्प कमन कार्प रौ नैनीयतका विभिन्न आधा दर्जन भन्दा बढी माछाको भूरा उत्पादन गरिन्छ यसै गरी भुरा उत्पादन बाहेक केन्द्रले छ मेट्रिक टन खाने माछा समेत उत्पादन गरेको छ भूरा तथा खाने माछा बिक्रीबाट केन्द्रले साढे लाख राजस्व लागि सरकारलेख लगानी गरेको थियो खेतीपातीमा बढ़ी श्रम लाग्ने र आमदानी कम हुने हुँदा माछापानमा कम श्रम र बढ़ी प्रतिफल पाउने हुँदा कृषकहरूको आकर्षण माछापानमा बढ़दा माछाको भूराको माग अत्याधिक हुन गएको केन्द्रको दावी अब पालो अर्पणजना अर्पणजना आवासमा हाम्रो प्रश्न छ पूर्व राजा मन्दिर जाँदैमा हल्लिने गणतन्त्रको जग बलियो नभएको भनी राप्रपा नेपालका अध्यक्ष कमल थापाको टिप्पणीमा तपाईँको विचार के छ एठिकै हो बी पूर्व राजाको पक्षपोषण र सी नुनको सोझो ज मत दिन सकू जिस मोबाइल को मैसेज बॉक्स अर्पण को संक्षिप्त स्वरूप आर एप एक पोल टाइप करी आपूलाई बी वा सी टाइप करी चौवालीस पचपन्न व पैंतालीस पचपन्न मठा सकूने अर्पण जन को मत परिणाम हरेक साझा पांच बजे अर्पण बुलेटिन में प्रस्तुत करने पालो ट्राफिक खबरको यति बेला नारायणगढ हेटौँडा सड़क खण्ड अवरूद्ध रहेको छ त्यसै गरी नारायणगढ मुग्लिन सड़क खण्ड पनि अवरूद्ध रहेको छ मोगलिन नौबिसे काठमाण्डु सड़क खण्ड सुचारू छ नारायणगढ परासी भुटो सड़क खण्ड पनि अवरुद्ध रहेको छ खवर को फोटो पॉइंट डिजिटल डिजिटल कलर फ्लेक्स मध्य पूर्व में शांति स्थापना का आगामी नौ महीना भि जोन आगामी दुई हप्ताभित्र इजरायल वा प्यालेस्टाइन मध्ये कुनै एक ठाउँमा द्विपक्षीय अमेरिकामा आयोजित प्रेस कन्फरेन्समा केरी सँगै इजरायली न्याय मन्त्री सीपी लिबनी र प्यालेस्टाइनी वार्ताकार सायब एकरात पनि सहभागी थिए प्रेस कन्फरेन्समा केरीले बाटो कठिन भएको भन्दै त्यसलाई सहज बनाउन दुवै देशका सम्मानित वार्ताकारहरू सफल हुने विश्वास व्यक्त गरेका छन् वाशिङटनमा भएको कुराकानी रचनात्मक र सकारात्मक भएको भन्दैखेरिले वार्तालाई यस अवस्थासम्म पुर्याउन इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याह र प्यालेस्टिनी राष्ट्रपति मोहम्मद अब्बासले खेलेको भूमिकाको प्रशंसा गरेका छन् शुक्रमा प्यालेस्टिनी वार्ताकार एराकातले वार्ताबाटै सबै समस्या समाधान निकाल्ने बताएका छन् इजरायली न्यायमन्त्री लेबनीले पनि वार्ता सकारात्मक भए पनि जटिलता भने विद्यमान रहेको बताएका छन् खेलचार दक्षिण अफ्रीका और श्रीलंका बीच को पांच तथा अंतिम एक दिवसीय क्रिकेट आज ह श्रीलंका श्री ने श्रृंखला 3-1 ले जीती सकता आज को खेल पाउन टोली दक्षिण अफ्रीका प्रतिष्ठा को श्रृंखला पक्ष में पारिशक घरेलू टोली श्रीलंका आज आत्मसात करने श्रीलंका दोसरो दक्षिण अफ्रीका खेल जीतने खेल समयअ प्रेमदाशा स्टेडियम में दिवस पौने तीन बजे शुरू होने श्रीलंका बसाई का दक्षिण अफ्रीका टी ट्वेंटी क्रिकेट श्रृंखला जबरजस्ती चन्दा संकन गरेको भन्दै नेकपा एकीकृत एक नेकपा माओवादी युवा संगठन वाइसीएलका सजना कार्यकर्ता नानगढ़बाट पक्राउ सहकर्मी रिहा नगरेको भन्दै वाइसीएलद्वारा चितवन बन्दको आह्वान वार्तामा नबस्ने निर्णय गरेको नेकपा माओवादी नेतृत्वको मोर्चाले आन्दोलनका कार्यक्रम तय गर्दै संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा पनि रणनीति बनाउँदै इजरायल र प्यालेस्तान मध्य पूर्वमा शान्ति स्थापनाका लागि आगामी नौ भित्र निर्णायक सम्झौतामा पुग्ने सम्भावना र दक्षिण अफ्रिका र श्रीलंका बीचको पाँचौं तथा अन्तिम एक दिवसीय क्रिकेट आज हुँदै